यौन तथा प्रजन स्वास्थ्यमा युवाको आवाज नेपाल र चेतना फोरमको संयुक्त प्रस्तुति नमस्कार तथा प्रजनन रेडियो अंकमा तपाईलाई अनि चेतना फोरम नेपालले चाहेको बेला यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धित विविध विषयमा कुराकानी गर्छौ र यो अंकमा भने हामी लैङ्गिक हिंसा र लैङ्गिकताका प्रचलित ढाँचाका बारेमा चर्चा गर्नेछौ आजको अङ्कमा हामीसँग छन् सामाजिकीकरणले कसरी पुरूषको लैङ्गिक भूमिका निर्धारण गर्छ अनि त्यसले लैङ्गिक हिंसामा कस्तो प्रभाव पार्छ भन्ने बारे पुरुष तत्त्वमा गर्नु गर्नुभएका प्रोफेसर डाक्टर सञ्जीव उप्रेतीसँगको कुराकानी कुनै पुरुष चाहिँ एग्रेसिभ छैन आक्रामक छैन उसले अरूलाई डोमिनेट पनि गर्दैन यो त कस्तो पुरुष यो त नाम दो हो कि भन्ने खालको चाहिँ त्यो खालको एउटा दबाव हुन्छ चा पुरुषहरूलाई लैङ्गिक हिंसामा पर्दा चुप लागेर सहनुहुन्न आफ्नो तर्फबाट सक्दो गरे न्याय पाइन्छ जीवनमा फेरि स्वाभिमानका साथ उभिने आत्मविश्वास जुट्छ भन्ने उदाहरण बन्नुभयो कि एक महिलाको गाथा मैले भने अब यदि यहाँ ल्याउने हो भने कि त काट मलाई कि तँलाई म काट्छु भनेदेखि कि तँलाई काट्छु कि मलाई काट एउटा अगाडि तेरो विकल्प छैन त्यो भनेपछि अब यो न योसँग नसकिने रहेछ भनेर ऊ आफै चाहिँ अहिले मेरो पावरले उसले घर छोडेर बसेको अवस्था हो लैङ्गिकता प्रति नेपाली समाजको बुझाई अनि लैङ्गिक हिंसालाई कसरी तल्लो तहदेखि नै कम गरेर सुन्दर समाजको रचना गर्न सकिन्छ भनेर के एन्ड के कलेज वाणेश्वर कि जेन्डर स्टडिज विषयका लेक्चरर तथा अनुसन्धानकर्ता रचनायसँग सरयत विभिन्न सामग्रीहरू रहेका छन् का का कार्यस्थल परिवार तथा समाज वा कुनै पनि ठाउँमा घृणा गर्नु कुटपिट गर्नु योजन्य दुराचार डर त्रासी दिनु पारिश्रमिक नदिनु वा कम दिनु अश्लील शब्द बोल्नु फोटो कारण दाइजो न्यू नुन कम वा कारण परेको तथ्युप्रै बाहिर आउँछन् तर पुरुष भएकै कारण त्यसरी हिंसामा परेको खबर त्यति थाहा छैन त्यस्तै पनि श्रीमतीले गर गाली गर्नु गर्नु महिलाले साना बसेकै पनि हिंसा अनि के त म तिमीसँग झिस्किन पनि नपाउने तिमी मेरो साथी होइन यदि तिमीलाई त्यसले अप्ठ्यारो नै परेको छैन तिमीले अप्ठ्यारो नै महसुस गरेको छैनौ भने त्यो कसरी हिंसा भयो भन ल तिमी त बित्तै रिसा आफू भन्दा फरक लिङ्ग भएको साथीलाई कुनै पनि किसिमले आपत्ति नहुने गरी जिस्काउन चाहिँ मजाले पाइन्छ है हिंसा सदियौदेखि हाम्रो समाजमा कायम छ लैङ्गिक हिंसा मध्ये पनि हाम्रा घर, -घर नारी वा पुरुष हुने घरेलु हिंसाले समाजलाई कुरूप बनाएको छ पति पत्नीको सुमधुर दाम्पत्यबाट सुरु प्रेम र शान्ति विश्व शान्तिमा पुग्नु घरेलु हिंसाले परिवार मात्र होइन समुदाय र देशकै शान्ति पनि खल गरेको छ नेपालमा महिला हुने कुल हिंसा मध्ये गृहणी मैलामाथि हुने हिंसाका घटना अस्सी प्रतिशत रहेको तथ्याङ्क ओरेक नामक संस्थाले सार्वजनिक गरेको छ मैले नेपाली समाजमा किन लैङ्गिक हिंसा हुन्छ अनि यसलाई कसरी जन्म नै नदिने भनेर लैङ्गिकताका अनुसन्धानकर्ता तथा लेक्चरर रचना उपाध्यायसँग कुराकानी गरेको थिएँ डिस्टिङ क्लासमा देख्ने चाहिँ के हुन्छ भने आउट स्पोकन हुने अलिकति कुनै पनि कुरामा एकदम छिटो त्यसलाई रिएक्सन दिने कामहरू चाहिँ बोइजबाट धेरै करिकुलम भित्रको कुरा छ भने चाहिँ केटीहरू पनि कुरा गरेर हुन्छ तर एउटा फिल्ड ट्रिप प्लान गर्ने कुरा छ भने अलवेज गाइड हुन्छ नि उनीहरूको कुरा चाहिँ धेरै माथि आउने त्यो चाहिँ मैले अब्जर्भ गरेको छु केटाहरू जस्तो थियो नि बाई द एन्ड अफ द सेसन चेन्ज आउँछ कि केटीमा पनि चेन्ज आउँछ जसरी आफूले आफूलाई प्रसिभ गर्छ नि त्यो पनि मैले आफैमा मैले जेन्डर पढ्दाखेरि मैले त्यो चेन्ज आफूमा पाएँ होइन कि पितृसत्ताले चाहिँ केटीलाई मात्र होइन केटा मान्छेलाई पनि कसरी चाहिँ यसले प्रभाव पारेको छ यसको नेगेटिभ इफेक्ट कसरी पारेको छ जुन एउटा केटा मान्छेमाथि पनि बजिन्छ नि एभ्रिडे प्रोसेस हो तपाईँले इनफ्याक्ट जनाउनुभन्दा अगाडि नै तपाईँले याद गर्नुभएको थियो भने प्रेग्नेन्ट वुमेन छ नि र चाहिँ छोरा पाउँछ कि छोरी पाउँछ भने होइन स्टेडियो टाइपिङ त्यही थ्रु भइसक्यो अब अलिकति अल्छी गरेर बसा त्यस्तो भएपछि छोरी जन्माउँछ होला भन्छ होइन जन्मिसकेपछि विदेशमा हो भने चाहिँ छोरा हो भने ब्लू कलरको ऱ्यापिङ गरेर हुन्छ नि त्यो हामीले बसारा हुर्काउने क्रममा पनि छोरा हो भने हामी फुटबल हुन्छ आउटडोर गेम्स क्रिकेट अनि रोबोट्सहरूसँग खेल्न झुचोरी हो भने चाहिँ गुडिया अनि बार्बी घर खाना पकाउने त्यो सेट भाँडाकुटीहरू खेल्न चाहिँ हामी आफ्नो छोरीहरूलाई इन्करेज गर्छौँ अनि भन्नलाई पनि घोडाले बाहिर गएर कुदेर लुगा फोर गरेर कतै घाउ लगाएर आयो भने चाहिँ नर्मली केटा हो गर्छ भन्ने एउटा पर्सेप्सन हुन्छ भने छोरीले त्यही काम गर्यो भने ल छोरी भएर कपाल बिग्रेला यस्तो खालको रियाक्सनहरू दिन्छ कि अब यो रियाक्सनले चाहिँ के हुन्छ नि उनीहरूलाई यो स्टेरियो टाइपिङ यो सोसियलाइजेसनकै हुन्छ नि पोजिटिभ एन्ड नेगेटिभ रिएनफोर्समेन्ट भन्छ कि एउटा छोरी मान्छेले चाहिँ राम्रो लुगा लाएर रा, राम्री भएर पछाडि चाहिँ कति राम्री थियो उसको आँखा कति राम्रो छ उसको कस्तो रिइन्फोर्स गरिरहनु भन्छ भने आँखा राम्रो बनाउनु कपाल राम्रो बनाउनु चाहिँ यस्तो भन्यो भने चाहिँ सोसाइटीले मलाई एक्सेप्ट गर्ने रहेछ मेरो परिवारले मलाई मन पराउने रहेछ भने त्यो धारणा विकास र छोराको केसमा चाहिँ के के हुन्छ भन्दाखेरि कुनै भारी सामान उठायो भने कतै एक्लै कतै पुगेर आयो भने कस्तो बलियो कति राम्रो खेल्न जान्ने कस्तो राम्रो बोल्न जान्ने भनेर त्यो अर्को टाइपको स्किल्सलाई चाहिँ प्रोत्साहन गरिन्छ होइन पोजिटिभ इन्फोर्समेन्ट दिइन्छ अनि त्यसले गर्दाखेरि चाहिँ उसको विकास अनुसार हुन्छ कि राइट फ्रम चाइल्डहुड त्यो डिस्टिङसन चाहिँ हुन्छ नि एउटाले कसरी आफूमा सेन्टर्ड भएर आफूलाई सवार्ने भन्ने सिक्छ भने एउटा बच्चाले चाहिँ कसरी लिडरसिपको कुरा कसरी आउट गोइङ नेचर बोल्ने भन्ने कुराहरू चाहिँ सिक्छ केटालाई पनि अहराइन्छ घरको काम नआराइने तर कस्तो काम हुन्छ भने बाहिर जाने खालको काम ग्यासको सिलिन्डर पो ल्याउनु पर्नेछ कि अथवा बजारमा गएर केही किनेर ल्याउनु पर्नेछ कि अथवा न्युज पेपर किनेर ल्याउनु पर्नेछ कि त्यो डिस्टिङसन चाहिँ एउटा चाहिँ पे गर्दै आएको हुन्छ नि उनीहरूलाई एभ्रिडे लाइफमा सोसलाइज गर्ने तरिका भयो त्यो चाहिँ डाइरेक्ट खालको सोसियलाइजेसन भयो अब इन्डाइरेक्टली उनीहरूले सिक्ने भने चाहिँ कस्तो हुन्छ भने आफ्नो छोरी भएपछि उसले आमासँग रिलेट गर्छ होइन आमासँग रिलेट गर्दाखेरि आमाले घरमा गर। के काम गर्छ त केटी बच्चाले आफ्नो आमालाई धेरै सिक्छ कि म पनि उहाँ जस्तै हुने हो र यो चाहिँ मेरो ड्युटी हो है भन्ने चाहिँ एउटा हुन्छ नि नेचुरली त्यसरी सोसियलाइज हुन्छ होइन केटा बच्चाको केसमा चाहिँ के हुन्छ आफ्नो फादरलाई घरमा इन्भल्भ भए पनि इन्डाइरेक्ट वेमा इन्भल्भ हुने किचन ड्युटिजहरूको कुराहरूमा पनि केटा बच्चाहरू चाहिँ त्यसरी नै सोसलाइज हुन्छ उसको रोल भनेर चाहिँ घरभित्रको कुरालाई सम्हाल्नुभन्दा पनि घरभन्दा बाहिर चाहिँ आफ्नो रोल हुन्छ भनेर त्यस्तो लाइफ भइरहेको छ त्यो हिस्सामा चाहिँ कसरी लिडरसिप लिने बाहिर निस्किने आफ्नो लागि बोल्ने भन्दा पनि छोरी मान्छे हो धेरै बोल्नु हुँदैन छोरी मान्छे हो अलिकति सहनुपर्छ छोरी मान्छे हो हुन्छ नि घरभन्दा बाहिर निस्किएर आफूलाई डेभलप गर्ने भन्दा पनि आफ्नो स्किल्सलाई डेभलप गर्ने भन्दा पनि आफूलाई के भने स्याहार्ने सुसार्ने कुरामा धेरै इन्भल्भ गरेर आउँछ सुन्दर हुनु हो अनि अरूलाई केयर गर्नु हो र टलोरेट गर्न सक्नुहुन्छ नि स्त्रीको सबसे ठुलो शक्ति भनेको चाहिँ सहनशीलता भन्छ नि होइन सुरुदेखि नै त्यस्तो मानसिकता दिइरहेको छ भने भोलि कुनै पनि ठाउँमा हुन्छ आफ्नो हस्बेन्ड मात्रै होइन आफ्नै फादर एनी अदर मेन्स अथवा वुमेनबाट चाहिँ के हुन्छ भने डाइरेक्टली अरू इन्डाइरेक्टली भाइलेन्समा पर्छ राइट फ्रम द त्यो सोसियलाइजेसनमै त्यो जुन बस्दा बेलाको सोसियलाइजेसन छ नि त्यसको इफेक्ट चाहिँ तपाईँले फाइनली हुन्छ नि उसले भाइलेन्सलाई कसरी लिन्छ त भन्ने कुरामा देखिन्छ एउटा कुरा त्यो भयो अब अर्को रूपमा भाइलेन्समा कसरी यो सोसलाइजेसन ट्रान्सलिट हुनसक्छ भन्दाखेरि तपाईँले बच्चैदेखि उसलाई हुन्छ नि इकोनोमिक एक्टिभिटीमा इन्भल्भ हुने खालको स्किल्सै दिनुभएको छैन कि बाहिर जाने आफ्नो कुरामा बोल्न सक्ने हुन्छ नि इन्डिपेन्डेन्टली काम गर्न सक्ने स्किल्स दिनुभएको छैन भने एकैताली पढेर मात्रै त्यो कुरा त सिकिने होइन तपाईँ इकोनोमिकली कसैमाथि डिपेन्डेन्ट हुनुहुन्छ भने अभियस भाइलेन्स पढेको कुरालाई त्यति सहजै आफ्नो कुरा राख्न नसक्ने स्थिति हुनसक्छ स्टेडियो टाइपिङ अथवा सोसलाइजेसनले चाहिँ एउटा त <laughs> केटी मान्छेको करमा नै यस्तो हो भन्ने एउटा कुरादेखि लिएर मिक इम्पावरमेन्टको कुरादेखि लिएर हुन्छ नि आफू बोल्न सके आफ्नो कुरा राख्न सके अनि आफूलाई एज अ केटा मान्छे सरहको एउटा मान्छे हो र वी हेभ इक्वल राइट भन्ने सेल्फ पर्सेप्सन सेल्फ इमेज नभएको कारणलेन्स हुन सक्छरी उहाँसँगको कुराकानी पछि हामीले लैङ्गिक हिंसा बारे पक्कै धेरै कुरा थाहा पायौं हामीलाई आशा छ उहाँको कुरा सुनिसकेपछि हाम्रा दौतरीले आफ्नो घर अनि समुदायमा लैङ्गिक हिंसा हुने अवस्था आउन हुने छैन त्यस्ता हिंसा भएमा सम्झाइ बुझाइ गर्ने र त्यति गर्दा पनि नभएमा कानुनी गर्नुहुनेछ अनि घरेलु हिंसामा परेको बेला परिवारका विश्वासशील सदस्यसँग यसबारे कुरा गर्ने नत्र समुदायका अगुवाको मदत लिई वा आफै प्रहरीमा जाहेर दरखास्त दिन सकिन्छ समुदायमा रहेका कानुनी परामर्श दिने संघ संस्था र सरकारी गैर संस्थाको सहयोग पनि लिन सकिन्छ दौतरी लैङ्गिक हिंसा सबै लिङ्गका व्यक्तिलाई हुन सक्छ तर लैङ्गिक हिंसाका घटना महिला हिंसामा गएर मात्र जोडिएको दिखता लाग्छ के पुरुषहरू हिंसामा नै पर्दैनन् त या विविध कारणले मौन छन् हामीले विभिन्न सामाजिक सञ्जालमा लैङ्गिक हिंसामा पुरुष परेको खबर बाहिर नआउनुको कारण के होला भनी सोधेका थियौँ थुप्रै दौतरीहरूले आफ्नो विचार राख्नु भएको थियो सुनौ केही साथीहरूको धारणा ट्विटरको हाम्रो पेजमा द काली गण्डकी लेख्नुहुन्छ महिला मात्र होइन पुरुष पनि हुन्छन् तर जति मात्रामा महिला हिंसाका घटना बाहिर आउँछन् कम मात्रामा पुरुषको आउँछ त्यसै सुरेन्द्र कोइला लेख्नुहुन्छ गर्लफ्रेन्डले कुटी भने रमाइलो लाग्छ श्रीमतीले कुटिन भने लाजले कसैलाई भन्नै सकिन्न त्यसै माधव अगाडि लेख्नुहुन्छ महिलाबाट पीडित पुरुष कति छन् यो समाजमा जसलाई कानूनले नै छामा पारेको छ हामीले हाम्रा बुवाहरूलाई आमाले घर घरभित्र काठ काट्ने गोर जोत्ता शारीरिक काम बुवा गर्नुहुन्छ भने कोठा मिलाउने तथा खानेकुरा तयार गर्ने काम आमा गर्नुहुन्छ हुने रजत त्यस्तै केटाहरू जन्म जातै कठोर बुद्धिमान र बलियो हुने मानिन्छ भने केटीहरू कोमल सुन्दर सुशील हुने मानिन्छ अनि शिक्षा संसारमा लैङ्गिक हिंसाको मात्रालाई तुलना गर्ने हो भने पुरुषले मैलालाई गर्ने हिंसाको भाग मैलाले पुरुषलाई गर्ने हिंसा भन्दा कैयौँ गुणाले बढी हुन्छ जन्मका बेला खासै फरक नहुने स्वभाव किन पछि गएर टड्काएर देखिने गरी छुटिन्छ त किन पुरुषहरू हिंसामा मैला भन्दा बढी उत्रन्छन् त दौतरी हाम्रा लैङ्गिक विशेषता कसरी निर्माण हुन्छ अनि त्यसले विपरीत लिङ्गीलाई गरिने व्यवहारमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा पुरुषत्वमा विद्यावारिदी बारे गर्नुभएका प्रोफेसर डाक्टर सञ्जीव उपसँग मैले कुराकानी गरेको थिएँ सुनौ है त कार्यक्रमको अबको पालोमा के हुन्छ भने यो, यो सोसलाइजेसनको भएर जब कुनै बच्चा कुनै केटा अथवा केटी भएर जब हुन्छ उसलाई सानैदेखि सोसाइटीले सिकाएको हुन्छ त्यो कुनै डिरेक्ट रूपमा होइन त्यो सोसाइटीले सिकाएको विभिन्न रूपमा धर्मको रूपमा कुनै रिचुअल्सको रूपमा अथवा टेलिभिजन र मिडियाबाट पनि आउनसक्छ सर्टेन उसलाई के सिकाएको हुन्छ भने पुरुषहरू चाहिँ जन्मजात नै एग्रेसिभ हुन्छन् आक्रामक हुन्छन् अनि उनीहरूले जहिले पनि डोमिनेटिङ नै हुनुपर्छ अनि त्यसपछि उनीहरूले खास गरेर महिलाहरूलाई घरका महिलाहरूलाई उसले कन्ट्रोल गर्न सक्नुपर्छ है यो चाहिँ उसलाई सानोदेखि नै सिकाएको हुन्छ अब कुनै पुरुष चाहिँ एग्रेसिभ छैन आक्रामक छैन उसले अरूलाई डोमिनेट पनि गर्दैन भने यो त कस्तो पुरुष यो त नाम दबा हो कि भन्ने खालको चाहिँ त्यो खालको एउटा त्यो एउटा दबाब हुन्छ चा पुरुषहरूलाई त्यही उसले चाहिँ आन्तरिकरण गर्दै गर्दै लैजान्छ इन्टरनलाइज गर्दै गर्दै लैजान्छ अनि पछि भएपछि आफ्नो गर्लफ्रेन्डसँग आफ्नो श्रीमतीसँग अथवा बुढो आमा नै भएको भने आमासँग छोरीहरूसँग सबै उसले त्यही प्याटर्नहरूले रिपिट गर्नु थाल्छ एग्रेसिभ हुन थाल्छ हो त्यही कारणले गर्दाखेरि पनि धेरै हदसम्म विचार भइरहेको हुन्छ त्यो त्यो सोसियलाइजेसन जुन परिवारबाट सुरु हुन्छ जुन स्कुलमा हुन्छ जुन अघि मैले भने तपाईँलाई त्यस त्यो त्यो नै परिवर्तन गर्नुपर्दछ र चाहे के भन्छ भने पुरुषहरू चाहिँ आक्रामक नै हुनुपर्छ अथवा नारीहरू चाहिँ सधैँ चाहिँ सबमिसिभ नै हुनुपर्छ पुरुषको कुरा मान्नुपर्छ यो स्टेरियो टाइपबाट चाहिँ बाहिर निस्केर हाम्रो शिक्षा प्रणाली पनि त्यही किसिमको हुनुपर्छ होइन हामीले त्यही सिकाउनुपर्छ बच्चाहरूलाई ताकि चाहिँ कुनै पनि पुरुष चाहिँ के हुन्छ भने जस्तो पुरुषहरू बहादुर हुनुपर्छ एग्रेसिभ हुनुपर्छ कुनै पनि पुरुष चाहिँ चौबिसै घन्टा बहादुर हुन सक्दैन कुनै महिला पनि चौबिसै घन्टा सबिसिभ पनि हुन सक्दैन हामी त ह्युमन बिइङहरू त हरेक हामी युनिक छौँ नि हामीहरू त परिवर्तनशील छौँ कुनै पुरुष कुनै बेला आक्रामक हुनसक्छ कुनै बेला के हुन्छ भने नहुन पनि सक्छ कमजोर पनि हुनसक्छ कुनै पुरुष बिरामी भए पनि कमजोर हुन्छ बुढो भए पनि कमजोर हुन्छ होइन महिलाहरू पनि कुनै मोमेन्टमा नारी पनि कुनै मोमेन्टमा चाहिँ एकदमै ऊ इमोसनल हुनसक्छ तर कुनै मोमेन्टमा ऊ ऱ्यासनल पनि हुनसक्छ एउटै हुनुपर्छ भन्ने छैन नि हरेक नारी पुरुष चाहिँ के हुन्छ भने यो अनन्त सम्भावनाहरूको पुञ्ज हो क्या हरेक नारीभित्र पुरुषभित्र मल्टिपल पोसिबिलिटिजहरू हुन्छ अनि त्यो मल्टिपल पोसिबिलिटिजहरू उनीहरूभित्रको चाहिँ त्यो अनन्त सम्भावनाहरू खोज्न उनीहरूलाई प्रेरित गर्नुपर्छ तिमी यस्तै भएर हिँड्नुपर्छ पुरुषहरू आक्रामक नै हुनुपर्छ अथवा नारीहरू यस्तै हुनुपर्छ त्यो खालको चाहिँ त्यो घिसी पिटाइ जुन कुराहरू छ त्यो चाहिँ उनीहरूलाई चाहिँ इम्पोज गर्नुको सट्टा उनीहरूको भित्रको चाहिँ विभिन्न सम्भावनाहरू खोज्न उनीहरूलाई प्रेरित गर्नुपर्छ र एकले अर्कालाई महिला पुरुष थर्ड थर्ड जेन्डर सबै ह्युमन बिङ त हुने होइन दे आर अल ह्युमन बिङ्स सबै ह्युमन बिङलाई चाहिँ उनीहरूले चाहिँ रिस्पेक्टको हिसाबले र के हुन्छ भने उनीहरूको युनिकनेस उनीहरूको मौलिकतालाई स्वीकार गर्नुपर्छ त्यो खालको कल्चर हामीले डेभलप गऱ्यौँ भने सायद यो लैङ्गिक हिंसा रिगा अरू अरू हिंसाहरू पनि धेरै कमजोर कम हुन्छ मोर्डर्न मिडियाले गर्दाखेरि तपाईँको हिंसाको दृश्यहरू यति टिभीहरूमा हेरेर आउँछौँ नि हामीले होइन हेर्दा हेर्दा त्यसले पनि हामीलाई त्यो हिंसाहरू नेचुरलाइज गर्छ क्या हेरिसक्यो यति पहिले पहिले चाहिँ अब म बेनावज ग्रोइङ अप हामी गाउँघरमा हुर्किँदाखेरि सानो कतै हिंसा भए पनि त्यसले चाहिँ बढी हामीलाई सेन्सिटाइज गर्थ्यो तर अहिले त हामी के हुन्छौँ भने हामीहरू चाहिँ त्यो सबै हिंसाको जुन इमेजहरू मिडियाबाट सबैतिरबाट आइरहेको छ होइन र घटनाहरू हामी न्युज पेपरमा सुन्छौँ यति धेरै सुन्छौँ कि हामीले त्यसले हाम्रो चाहिँ त्यो संवेदनशीलता कम गरेको पनि हुनसक्छ यसको मतलब रिपोर्टेजहरू मिडियाहरूमा हुनुहुँदैन भनेको होइन त्यसले मान्छेलाई ऊ गर्नुपर्ने हो होइन त्यसकोपट्टि अवेर त्यसको चाहिँ अझै यो लडौँ यो कुरालाई चेन्ज गरौँ भनेर अवेरनेस पनि ल्याएको छ त्यो त्यसको पोजिटिभ साइड हो तर साथसाथै त्यो पोजिटिभ साइडसँग जोडिएको अर्को घटना के छ भने त्यसले सेन्सिटिभिटी उसको, उसको संवेदनशीलता किनभने यति हामीले इमेजहरू देखेर हुन्छ नि हिंसाको घटनाहरू सुनिरहेको हुन्छौँ त्यसले हाम्रो त्यो सेन्सिटिभिटी कम हुन्छ थुप्रै पीड़ितहरू हुनुहुन्छ जो पीड़क सामाजिक प्रणाली र आफैभित्रको निरीह व्यक्तित्वलाई जितेर स्वावलम्बन र स्वाभिमानको जीवन बिताइरहनु भएको छ आजको कथा एउटा एस्ति नारीको जस्तो जितिन हिंसा पीडितलाई नै पीड़ा थप्ने सामाजिक परिपाटीलाई हरेक युवतीको विवाहसँग जोडिएको सपना हुन्छ मायापति सुखद दाम्पत्य अनि बुझ्ने परिवार एसएलसी दिए लगतै आजकी हाम्रो गाथा बाछकको मनमा यस्तै सपना बुनिन्थ्यो घरमा बिहेको कुरा चल्दा सहरको केन्द्रको घर पढेको जागिरे केटा भनेपछि अरू कुरा खासै सोधिएन उहाँको पक्षबाट पनि सम्मति भयो अब कुरोमा अब घर पनि घर भएको जग्गा पनि भएको अब केटा पनि एजुकेटेड होइन अब जब होल्डर थियो होइन भनेपछि मैले त राम्रो राम्रो सपनाहरू बुनिसकेको थिएँ नि त मागी विवाह विवाहपछिहमा पनि एकअर्कालाई बुझ्ने अवसर दिइन्छ छोरीहरूको आवाज एकदमै मसिनो मात्र सुनिनुपर्छ भन्ने विश्वास गरिने त्यो बेलाको परिपाटीमा हुनेवाला पतिसँग विवाह अघि एकचोटि पनि कुराकानी भएन एक वर्ष राम्रै गुडेको वैवाहिक रथको पाङ्रामा अशान्तिको ढुङ्गो आएर अड्किन थाल्यो मेरो हस्बेन्डको चाहिँ एउटा कन्जर्भेटिभ माइन्ड रहेछ कि कन्जर्भेटिभ एजुकेटेड भएर पनि कन्जर्भेटिभ होइन त्यस्तो मान्छेलाई चाहिँ अलिकति आफूले पनि केही गरेर सुधार्न सक्ने कन्डिसन पनि नभएको अवस्था हुँदो रहेछ जब पुरानो हुँदै गयो उहाँको एउटा सबभन्दा ठुलो कुरा र मलाई मेन्टली टर्चर हुने कुरा चाहिँ कङ्ख्या गर्ने हुँदै आउँदाखेरि चाहिँ मलाई शारीरिक रूपमै मानसिक रूपमै सामाजिक रूपमै भनौँ न हरेक कुरामा एकदमै मैले धेरै पचाउँदै जानुपर्ने भयो सुरु सुरुमा सबै ठिक हुन्छ पतिको बानीमा परिवर्तन हुन्छ कि भनेर उहाँले चित्त बुझाउनु भयो पतिले आफूमाथि गरेको हिंसाको कारणबारे अलमली रहनु भयो कि उहाँलाई पतिको विवाहेतर सम्बन्धले हिंसालाई बढाएको पछि मात्रै थाहा भयो मेरो बाबु चार वर्षको भयो अनि त्यति बेला उहाँ अर्केटतिर अर्को केटीसँग लागिसक्नु भएको रहेछ त्यो मलाई केही पनि थाहा थिएन अनि उहाँको बिहे व्यवहार चाहिँ कस्तो भयो भने घरमा बच्चालाई र मलाई त देखिन सने मनै नपराउने देखिन नसने अवस्थामा पुग्नु भइसक्यो अनि उहाँ चाहिँ अब घरमै ल्याउने भन्नेसम्म पुगिसक्नु भएको रहेछ त्यो बेलामा उहाँको व्यवहार त झन् आकाश पातालाई फरक भयो त्यति बेला चाहिँ पिट्न सुरु गर्नुभयो त्योभन्दा अगाडि त पिट्नु हुँदैन थियो अब पिट्नु पनि सुरु गर्नुभयो जाँडोक्सी पनि खान सुरु सहनशीलताको कुनै पराकाष्ठा थियो भने त्यहाँसम्म उहाँ पुग्नुभयो परिवारका अन्य सदस्यबाट सहानुभूति त परैजाओस् उल्टै त्यो हिंसाको हिस्सेदार उनीहरू बन्द थिए अब हाम्रो नेपाली कम्युनिटीमा कस्तो छ भने हामीले चाहिँ जस्तो घर परिवारमा पर पर पनि हामीले सहाउनुपर्छ भन्ने कन्सेप्ट छ नि त्यो कारणले गर्दाखेरि ममा पनि त्यो भयो त्यति बेला भइसक्यो त्यहाँनिर अब बाद विवाद झगडा पिटाई मैले पिटाई खानु पर्ने अवस्थासम्म आइसक्यो अब त्यो बढ्दै बढ्दै गएर परिवारले कतिसम्म साथ दिएको भनी आमा मर्तेल जलाइदिन्छु भन्दा आमाले खुरक्क मर्तेल अवस्था निजी स्रोतको शिक्षण पेसाबाट आउने रु तिन आफू बच्चा श्रीमान अनि परिवारका लागि मुस्किलले गृहस्थी चलाउनु हुन्थ्यो एक गृहस्थी दिनहौँ प्रथाडणना दिने परिवारको अत्याचार बिच पनि आफ्नो अध्ययनप्रतिको भोकलाई उहाँले कहिल्यै मर्न दिनु भएन मैले घरमा बुक ल्याउँदैन बुकै किन्दिन मैले गेस्ट पेपर किन्थेँ गेस्ट पेपर मैले स्कुलमै राख्थेँ स्कुलकै ब्रेक टाइम एक पाँच दस मिनट अगाडि गएँ त्यति बेला र बच्चाहरूलाई वर्क दिँदा गेम खेल्दा त्यस्तो त्यो अवस्थामा चाहिँ मैले पढ्थेँ त्यो अवस्थामा पढेको भएर मार्क्स त राम्रो आएन दस पास श्रीमानको दोस्रो विवाह गर्ने चाहनासँगै यातना दिने क्रम पनि बढ्दै गयो रात आफू सुतेको ओछ्यानमै श्रीमानले आगो लगाउन तम्सिएपछि आफ्नो बच्चा टिपेर नजिकैको प्रहरी चौकीसम्म पुग्नुभयो तर आधा घण्टा नजिकको माइतीमा शरण लिन भने रुचाउनु भएन हुँदा हुँदा त्यो रात चाहिँ उसले मर्तेल मागेर त्यो मेरो बेडमै आगो लाग्यो मैले त्यो आगो हत्तनु पत्ता निभाएर मैले बाबु टिपेँ बाबु टिपेपछि उसले मलाई पिट्न थालिहाल्यो यति समय पिट्ने कि के अब केसमा मात्रै समातिर मेरो शरीरलाई तान्ने कि ठिकै छ यस्तो भए पनि उसले यसरी मलाई निकाल्न खोजेको हो भने पनि म यो चाहिँ कुनै हालतमा पनि निस्किने प्रहरीले श्रीमानलाई पक्राउ गर्यो आफूमाथि वर्षौंदेखि अमानवीय व्यवहार हुँदा दर्शक मात्र बन्ने समाज उहाँको पीडक पतिलाई छुटाउन चौकीसम्म पुगेको देखेर उहाँ अचम्मित हुनुभयो मैले उनीहरूसँग जुधिरहेको अवस्था समाजसँग परिवारसँग जुधिरहेको अवस्था कसरी दिदी होला मलाई नै थाहा होला होइन मलाई साथ दिने कोही पनि छैन ढुङ्गाले हान्नु भयो अब ढुङ्गा हान्ने आएपछि आगै लगाएपछि भाग्नु त पर्यो नि भागेमा आफ्नो क्रोरतले नुहाउने कोसिसमा थियो अनि जब पुलिस आएर माथि मेरो हस्बेन्डलाई त्यसपछि चाहिँ सबै कम्युनिटीको मान्छे उसलाई छोप्नु गएको अब मलाई खोजेको खोजेँ उनीहरू जान्थ्यो बल्ल त मैले उसलाई एउटा पनि दिन पाएको मैले आफूले बोलीले भएन मेरो व्यवहार चेन्जले भएन मैले उसलाई एउटा अधिकारले मैले पाएको छु नि त म फेरि पीडाले आँसु मात्र ल्याउँदैन आँ उहाँको जीवनमा त्यो हिम्मत बनेर आयो आँसुको आहालमा जुनी रुझाउन उहाँलाई स्वीकार्य भएन केही गरेर देखाउने दृढताले आज उहाँलाई स्थायी प्राथमिक शिक्षिका टोलको आमा समूहकी संस्थापक र एमालेडा कमिटिको सदस्य बनाएको छ मसँग चाहिँ यसलाई निकालेर उसलाई ल्याउँछु भनेर चाहिँ म नसक्ने रहेछु मैले भने अब यदि यहाँ ल्याउने हो भने कि त काट मलाई कि तँलाई म काट्छु भनेको कि तँलाई काट्छु कि मलाई काट एउटा गर्दा त त्यो विकल्प छैन त्यो भने मैले त्यो भनेपछि अब यो योसँग नसकिने रहेछ भनेर ऊ आफै चाहिँ अहिले चाहिँ घरै छोडेर मेरो पावरले उसले घर छोडेर बसेको अवस्था जीवन छनौट हो जीवन यात्रामा बाटो छेक्ने ढुङ्गालाई तपाई बाधक या टेक्ने खुड्किलो बनाउन चाहनुहुन्छ निर्णय तपाईँकै हो ताप र चापले नै कोइला हिरा बन्छ उसले दिएको जुन यातना छ नि मैले पावरको रूपमा लिएँ मैले यसलाई केही गरेर देखाउनु पर्छ भन्ने पढेर मैले आयोगमा नाम निकाले मैले उसले दिएको दुःखलाई मैले मेरो आफ्नो पीडा दुःखलाई मैले नकारात्मक लिएन सकारात्मक लिएँ त्यसपछि मैले त्यसलाई पावरको रूपमा लिएँ जीवन युद्ध हो मात्र एक लडाईमा थाक्ने सिपाही विजेता बन्दैन आत्मसम्मानको ला उहाँले जिति पक्षमा हुनुहुन्न कानुनी अधिकारको सिङ्गो लडाई त अझै पनि बाँकी नै छ सफल भयो सफल चाहिँ उसले छोडेको कारणले भए नछोड्दो हो मैले त्यही कुरामा अलमालेर उसले अर्को श्रीमत ल्याएर यसरी नजाँदो हो आज म यसरी तपाईँसँग बोल्न पनि सक्दिन थिएँ त्यो घरको म दैलो चिलो गरेरै बस्थे अहिलेसम्म पनि लड़िरहेछु त्यो घरमा अहिलेसम्म पनि म लडिरहेछु किन लडिरहेछु भने जग्गाहरू मेरो सासूले जग्गाहरू दिनुपर्छ भनेर मलाई अहिलेसम्म अंश बन्ना गर्नु भएको छैन त्यसको लागि म अझै पनि लडिरहेछु भाग्यवादी पुरपुरो समाएर रुन्छन् कर्ममा विश्वास गर्नेले परिस्थिति बदल्छ आज उहाँको पति नजिक चाहनुहुन्छ परिवार सकारात्मक हिजो हिंसामा पर्दा मौन बस्ने परिवारको मात्रै होइन समुदायकै सकारात्मक सोच भएको कारणले एउटा कम्युनिटीमा चाहिँ एउटा समूह खोल्न सफल भए अहिले चाहिँ हाम्रो कुराहरू सेयरिङ हुन्छ केही समस्या पर्यो भने हामी कुन ठाउँमा जाने कसरी गर्ने भन्ने कुरा भयो विकासको का कार्यक्रममा हामीले कहाँनिर बोल्नुपर्छ हामीले कहाँ गरेर ल्याउने भन्ने कुरा छलफल हुन्छ चरालाई रूख मनपर्छ चरालाई आकाश पनि मनपर्छ आकाशमा काुखमै रमाउँछ उहाँ आफ्नै बलबुतामा जिम्मेवार हुनुहुन्छ म त उडेको दुनियाँमा आफ्नो इन्भाइरोमेन्टमा आफ्नो आफूले आफूले खोजी आफू उड्छ नि एउटा चरा आकाशमा आनन्दले त्यो त्यो फिल गरिरहेको छु मैले अहिले चाहिँ मैले आफूले कसरी अगाडि बढ्दा कसरी म अगाडि बढ्ने म कसरी खुसी हुन्छु म परिवारलाई कसरी खुसी दिनसक्छु म के गर्न सक्छु म खुट्टामा उभिएको छु मैले कसलाई म अब आफूलाई होइन म कसलाई सहयोग गर्न सक्छु मलाई आत्मसन्तुष्टि कहाँ हुन्छ मेरो सन्तुष्टि हो म त्यही गर्छु अब चाहिँ मलाई सन्तुष्टि हुने काम गर्न पाउँछु नि अहिले म भनेपछि म उडेको चरा जस्तै भएको छ चाहिँ एकदम खुसी पनि छु कस्तो लाग्यो मलाई त उहाँलाई सलाम गर्न मन लाग्यो रजत उहाँले गर्नुभएको सङ्घर्ष नहार्नु भएको हिम्मत र न्यायको सपना देखेर त हाम्रो थुप्रै हिंसा पीडित दिदी बहिनीहरूलाई पनि डटेर अघि बढ्न प्रेरणा मिल्छ जस्तो लाग्छ हो नि हिंसा सहनु भनेको आफै प्रति अन्याय होइन समाज र पुरै मानवता प्रतिको अन्याय हो आज एक एकजनालाई गलत व्यवहार गर्नेले अरू थुप्रै पनि गर्न सक्छ आज जिस्किँदै हात चमाउँदा प्रतिरोध नगर्दा भोलि के बेर यो कुरा गर्दा। प्राय महिलामाथि अब देखिने त महिलाहरू नै हुन्छन् तर यसमा महिला हुनुले मात्र यस्तो गरिएको जस्तो लाग्दैन न, ए म तिमी तथाबु महानुभावहरू मानम अरूको कुराकै उदाहरणले पनि होइन अरू कुरामा नि एउटा मैलाले अर्को मैलालाई नहप्पेसम्म अरूले हेप्न सक्दैन मेरो विचारमा चाहिँ मैला हिंसामा अब मैला नै नउठिकन अरूले भन्न मिल्दैन नि त किनभने महिलाले महिलालाई नै बुझेको हुन्छ हुन्छन् किन हुँदैनन् महिलाले इर्ष्या गर्ने बानी हुन्छ नि त सपोर्ट गर्ने होइन कि इर्ष्या गर्ने बानीले गर्दाखेरि महिला नै जिम्मेवार हुन्छन् कि त्यसले बुहारीलाई देखिन नसक्ने अनि नन्दा आमाजीले पनि अब त्यति नै बुहारीलाई नै हेला नै गर्ने अब हुने भएर मैलामाथि नै मैलामाथिकै हिंसा त हुने भइहाल्यो भने महिलाबाट मैला नै हिंसा हुन्छ भन्दाखेरि पनि होइन मेरो विचारमा चाहिँ अब पुरुषबाट चाहिँ धेरै हिंसा हुन्छ अब महिलालाई नै पुरुषहरूले डोमिनेट गरिदिआएको छ होइन त्यही भएर मेरो मनमा चाहिँ त्यही पुरुषहरूले नै डोमिनेट गर्छ र तिनीहरूले नै के अरे हिंसा गर्छ ट्वेन्टी फाइभ पर्सेन्ट चाहिँ उमेनकै हुन्छ होइन दोष किनभने तिनीहरूले आफू आफूलाई कसरी भाइलेन्स गरिरहेको छ भनेर थाहा हुँदा पनि आफ्नो लागि स्पिक गर्न सक्दैन त्यही भएर उमेनहरू पनि दोष हुन्छ दो त्यसैले यो विषयमा खुलेर कुरा गर्न यो समस्याको मुख्य कारण के हो बुझ्न र यो समस्यालाई सक्दो न्यूनीकरण गर्न जागरूक बन्न जरुरत छ अनि कतै हाम्रै वरिपरि या हामीले चिनेकी मान्छे पो यस्तो हिंसामा परिरहेका छन् कि यहाँ हामीले चिनेकी मान्छेबाट हिंसा त भइरहेको छैन आशा छ यी र यस्ता कुराहरूमा हाम्रा सबै दौतरीले ध्यान दिनुहुनेछ अनि आफ्ना साथीभाइ परिवार पर अनि छरछिमेकमा पनि लैङ्गिक हिंसा बारेमा सक्दो जानकारी दिनुहुनेछ दौतरी आजका लागि भने कार्यक्रम दौतरीको सम्पूर्ण टिमसँगै स्वेच्छा र मैले विदा माग्ने समय भइसकेको छ आशा छ कार्यक्रम सम्बन्धी सल्लाह सुझाव तथा प्रतिक्रिया रेडियो डट चेतना फोरम एट जिमेल डट कममा पठाउनु पुनः नयाँ विषय लिएर आउनुहुनेछ यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गरौँ र आफ्नो र आफ्नाको ख्याली